संपर्क सायराम फर्नीचर उद्योग रत्नगर तीर आदर्श नगर टोल प्रोट्राइटर धनराज डला फोन शून्य छप्पन्न पांच बैसठी आठ सै मोबाइल अंठानब्बे पांच पचास बैसठी आठ सै नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु शुभ साँझको अर्को एउटा रमाइलो साझ लिएर तपाईँलाई भेट्नको लागि हामी आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा थाहा नै सहरपूर्ण शुभ सहाजको व्यवसाय लिएर हामी हरेक दिन आउँछौँ साँझ सात बज्ने बित्तिकै तपाईँको माझमा आउँछौँ र करिब करिब आधी घन्टा तपाईँसँगै रहन्छौँ नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका चर्चित लोकभाकाहरू तपाईँको लागि राख्छौँ अनि तपाईँको सम्झना तपाईँकै घर परिवारसम्म पुर्याउँछौँ यदि यो साँझको बेला हामीसँगै सहयात्रा गर्न मन लागेको छ लोकगीत सङ्गीतसँग संगे नजिक हुनुहुन्छ रेडियो अर्पणलाई माया गर्नुहुन्छ भने आउनुहोला आज पनि तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला गरिसकेका छौँ शून्य छप्पन्न र शून्य तपाईँको लागि खुल्लै छ फोन प्रयास गर्दै गर्नुस र आजको अर्पण शुभ साहसको व्यवसायीसँग साईराम फर्निचर उद्योगले सहकार्य गरेको छ तपाईँलाई विवाहको लागि फर्निचरका सामानहरू चाहिएको छ सा त्यस्तै गरी झ्याल बनाउने मिस्त्रीहरूको खोजीमा तपाईँ हुनुहुन्छ भनेदेखि पनि तपाईँले सम्झिनुहोला साईराम फर्निचर उद्योगलाई त्यस्तै गरी दक्ष तथा अनुभवी मिस्त्रीबाट तयार गरिएको तयारी झाल चौकोस खापा पल्ला त्यस्तै गरी शुभ विवाह शुभ कार्यको लागि आवश्यक पर्ने फर्निचरहरू विभिन्न अफिसका लागि आवश्यक पर्ने फर्निचरका सामानहरू घराएसी सजावटका लागि आवश्यक परेको छ फर्निचरका सामानहरू भने तपाईँले सम्झिनुहोला साईराम फर्निचर उद्योगलाई जुन रत्नगरतिर आदर्श नगर टुरमा रहेको छ प्रोप्राइटर हुनुहुन्छ धनराज डल्लाकोटी फोन नम्बर शून्य र मोबाइल नम्बर अन्ठानब्बे एक पटक फोन तपाई को बारेमा स्वागत गर्छु नमस्कार बदन अधिकारी अनि के छ के इजा आ, जो जो। यो. दिन सम्झिने सम्पूर्ण भाइ बहिनीहरू सम्पूर्णको लागि हुन्छ मदनजी अहिले भने बिदा हुन्छु आउँदै गर्नु होला है नमस्कार नमस्कार बदन अधिकारी चबाट आउनु भएको थियो र फण शुभ साँझको व्यवसायमा तपाईँलाई पनि आउन मन लागेको छ होला फोन फोन प्रयास गरिराख्नु भएको छ होला लागि पनि राखेको छैन होला चिन्ता नगर्नुहोस् पक्कै पनि लाग्छ फोन आधी घन्टा छ तपाईँसँगै हामी रहन्छौँ मिठा मिठा पनि छन् र भने कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो कोही साथी हुनुहुन्छ लाइनमा बोलिराख्नु भएको छैन किन हो अर्को साथी आउने तर्फमा हुनुहुन्छ तपाईँ आउँदै गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्लै छ र यति बेला तपाईँले अर्पण शुभ साँझको व्यवसायलाई रेडियो अर्पण एक सय चार गरेर त सुनिराख्नु भएको छ सा, साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ मिर्चीदेखि महाकालीसम्म जहाँ कहीँ रहेर हामीलाई अनलाइनको माध्यमबाट सुनिराख्नु भएको सबै तिबेला भनेको साथी आइ सक्नुभआज उहाँलाई स्वागत गरौ नमस्कार अ मिस नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ शक्तिघोर देखि भरतसाई दिजन शक्तिघोर देखि भरतसाई अनि भरत जी हजुर केको नै अनौठो हालखबर सुनाउनुस् न अ ठीक छ दिजो दिनै पानी पर्यो असार महिना पर्ने नै भयो त्यसमाथि पनि धेरैजना साथीहरू रोपाई गर्नुपर्छ पानी त पर्ने पऱ्यो नि है अनि खानपिन भएको छैन होला भइसक्यो पर्छ टाइममा नै खाने हो नि अगेन अनि आज अर्पण सेवा आजमा आउनु भएको सभामा एउटा मिठो भाका बजाउँछु अति भाका मार्फत तपाईँले समजिनेको जसलाई अ छसर हजुरलाई दियो धन्यवाद अनि फन्टु होमको दादालाई अनि विशेष गरी साथीहरु के सचिन लामा भरत खट्टी मनोज भुजेल अनि सुreturnData मान बराबर सबै भने चिन्ने उनी नचिन्ने सम्पूर्ण साथीहरुलाई मिसियो हामी धन्यवाद दिन्छु आहा हुन्छ भरत जी आउँदै गर्नु होला अहिले पनि बिदा हुन्छ है आज नमस्ते नमस्कार भरत जी हुनुहुन्छ अहिले बेला र अर्पण सुभाष आजको युवा साथीमा अर्को साथी पनि आइ सक्नु भएको छ म उहाँलाई पनि स्वागत गर्छु त्यस पछाडी भने हामी एउटा मिक्स भाका अथवा आयोगको माजमा राख्ने नै छौ हजुर नमस्कार नमस्कार दिदी कहाँबाट को बोलि हुनुहुन्छ हजुर म भरतपुरको बडा सुजन सापकोटा सुब्रहाचोकबाट हजुर अनि के गर्नुहुन्छ नि सुजन जीले के गर्ने बसी बसाउने हरीली बसी बसाउ मात्रै हो र सधैँ नलागेको सट्टा अनि सुजनजीको खानपिन भएको छैन होला अब के खान्छ नि अहिले दिदी उज्याले छ रात नपर्यो चाहिँ ए अदारो भएपछि मात्र खाना खाने हो अ अदारो अदारो ननु बरु यो जिपुकै सास परेको बेलामा खाना हुन्न भन्छ नि अहा त्यै दाइ सास परेको बेला सुत्नु हुन्न सास परेको बेला खानु हुन्न है हजुर ल ठिकै छ मान्नु पनि पर्छ अनि आज चाहिँ समजिने ककसलाई आज मलाई सुजन शाह गोटा भनेर चिन्ने नचिन्ने सम्म अब नाम लिए भने फेरि मेरो नाम लिए मेरो नाम नभने चाहिँ सलन साथीहरु हैन हजुर सहभागिता नमस्कार आउनु भएको थियो र अर्पण सुजको व्यवसायमा आज मैले अलिकति केही समय अगाडि चर्चामा रहेका तपाईँलाई निकै नै मनपर्ने खालका लुकधोरी आवाजहरू लिएर आएको छु र यति बेला तपाईँको लागि राख्छु एउटा निकै नै चर्चित आवाज सानो कहाँ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 दुबई लेना मैले तिम्रो मुखना देखने सान मेरी सान कहा चो। मेरी सान चोटी मुखे निको छ बेटा जहाँ छु हाँसो एकैचोटि मुखेर्ने धोको छ भेट जहाँसो निकै नै चर्चित भएका तपाईँले सुनिसक्नु भएको सर्वशुभ सजको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो तपाईँहरूले सुन्नै पर्ने रेडियो रेडियो अर्पण एक सय र साथसाथै यति बेला हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुनिराख्नु भएको छ डब्लु रेडियो अर्पण डट कम लगइन गरेर राजुको अर्पण शुभ सहाजको व्यवसायीसँग साईराम फर्निचर उद्योगले सहकार्य गरेको छ यदि तपाईँलाई दक्ष तथा अनुभवी मिस्त्रीबाट तयार गरिएको तयारी झालडुकाको चौकुस खापा पल्ला त्यस्तै गरी शुभ विवाह शुभ कार्यको लागि आवश्यक परेको छ फर्निचरका सामानहरू घरको लागि अफिसको लागि भनेदेखि तपाईँले सधैँ सम्झिनुहोला साईराम फर्निचर उद्योगलाई जुन रत्नगर तेह्र आदर्शनगर टोलमा रहेको छ र यति बेला पनि कोही साथी आइसक्नु भएको छ गणेश हाल खबर सबै ठिक छ है अनि पोल्ट्री फार्म नयाँ नौलो के छ सन्धि हामीले भन्नौँ न उल्टि गए गा अन्दा पारिराखा कुराले आहा भनेपछि राम्रै छ है अल्ला ठीक छ अनि आजअर्पण शुभसाजमा आउनु भएको छ गणेश जीले समझिनेका कसलाई सर्वप्रथम हजुरलाई धन्यवाद अनि लतापति प्राय जित्नु भयोलाई आहा रञ्जीलाई हजुर अर्पण होली युनिटको लागि उहु मेरो आफ्नो घर परिवारको लागि हजुर मेरो आफन्तहरुको लागि रुभ सामा छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला कोही साथी हुनुहुन्छ नमस्कार, नमस्कार। नमस्कार दिदी हजुर कहाँबाटको बोल्दै हुनुहुन्छ म हरखण्डी कोरा बिस्ने जगत राम जी जगत से भा हजुर अनि के गर्नुहुन्छ नि जगत जीले म एते दिन बसेर दिदी कस्तो भयो एग्जाम एससीसी मलाई अलि निदात्बाट दिन छैन दिदी के छ अलि निदात्बाट दिन छैन एससीसी को रिजल्टमा दिदी एहे अनि खानबिन भएको सकिसैला मेरो खान्जिन हुन लाग्यो हुन लाग्यो हजुर बनिसक्यो है खु मलाई मैले पनि भेटेँ गर्नु होला अनि मलाई यहाँ मेरो घरपाल सम्पूर्ण बुवा मम्मी अङ्कल आन्टी अनि त्यहाँबाट मेरो स्मृति हुनुहुन्छ बिन्दुमायालाई पनि अनि सम्पूर्ण मलाई जगत त्यहाँ भन तिमी नतिनी सम्पूर्ण सुनाउनु चाहन्छ सम्झन साउँदै गर्नु होला है नमस्कार जगतजी हुनुहुन्थ्यो त्यति बेला आकु रागदेखि आउनु भएको थियो र अर्फुण सुबसामा अर्को साथी पनि हुनुहुन्छ मलाई हजुर पनि ठिक छ के गर्दै हुनुहुन्छ हिजोतिरै बसेको अनि खानपिन भएको छैन होला हुने तयारी हो नमस्कार लक्ष्मी जीवन तपाईँको लागि खुल्लै छ यति बेला भने एउटा निकै नै मिठो निकै नै रमाइलो खालको भाका रुमालो हल्ला ले दिन मे यो मायाले मलाई के कललाई निकै नै चर्चित भएका निकै नै रमाइलो भएका तपाईँले सुनिसक्नु भएको छ सायद फर्निचर उद्योगले सहकारी गरेको कार्यक्रम मरूपरू तपाईँ सुन्दै हुनुहुन्छ र तपाईँको सम्झना तपाईँको आफन्तसम्म हामीले पुर्याइराखेका छौँ अनि यस्तै रमाइलो रमाइला लुक पनि तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ विवाहको लागि फर्निचरका सामानहरू चाहिएको छ त्यस्तै गरी शुभ कार्यको लागि घरको लागि अफिसको लागि तपाईँलाई फर्निचरका सामानहरू चाहिएको छ भनेदेखि तपाईँले सधैँ होला, साईराम फर्निचर उद्योगलाई जुन रत्नगरतिर आदर्शनगर टोलमा रहेको छ प्रोप्राइटर हुनुहुन्छ धनुराज डल्लाकोटी फोन नम्बर शून्य मोबाइल नम्बर अन्ठानब्बे रहेको छ एकपटक तपाईँले प्रत्यक्ष रूपमा धनुराज डल्लाकोटीसँग पनि फोन गरेर बुझ्न सक्नुहुनेछ साईराम फर्निचरको बारेमा र यति पनि कोही साथी आइसक नमस्कार नमस्कार अनि बस किराना पसल चलाउँदा पनि बस्नुपर्छ जे गरे पनि काम त कामै त हुने होइन र इन्द्र कुमार मामालाई तलमा बस्ने भाइलाई अनि कोराकमा बस्नेलाई अन्ती खामालाई अनि काकाहरूलाई गरिकन नमस्कार तपाई समझे नमस्ते कहाँबाट के गर्नुभरी सुनाउनुहोस् रोपाई, रोपाई रो गर्नु हुन्छ अहिले भने तपाईँ है नमस्कार नमस्कार जी हुनुहुन्थ्यो यति बेला कुराक देखि आउनु भएको थियो रुभसाजको व्यवसायीमा रहेर तपाईँको सम्झना हामीले आफन्तसम्म पुर्याइराखेका छौँ र लगभग हामी आजको कार्यक्रमको अन्त अन्तमा पनि आइसकेका छौँ अन्तिममा एकजना साथी हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार, नमस्कार। नमस्कार उस्ते उस्ते ए, बोली दो दो आदे आदे मेरो पनि एकदम ठिक छ खानपिन भएको छ कि छैन होला है जस्तो अनि आज रुपियाँ नमस्कार विकासजी हुनुहुन्थ्यो यति बेला म कन्टुरबाट आउनु भएको थियो र अर्पूर्ण शुभ साजको आजको व्यवसायबाट भने अब छुटिनुपर्छ यति जेलसम्म तपाईँ अहिले अर्पूर्ण शुभ साझको व्यवसायलाई साथ दिनुभयो यो साझको बेला हामीसँगै रहिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद र त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लग अन गरेर विश्वको जुनसुक गुणाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र आज फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्णप्रति हृदयदेखि नै आभार प्रकट गर्छु फोन प्रयास गर्नुहुने तपाईँप्रति पनि आभारी छु फोन लागेन भनेर अलिकति रिसाएर दुखी मानेर बस्नु छ होला त्यस्तो नगर्नुहोस् भोलि फेरि हामी तपाईँलाई भेट्नको लागि अर्को शुभसाजको बसाइदिएर आउने नै छौँ अन्तमा मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि सहयोग गर्नुहुने प्राविधिक मित्र प्रति विशेष विशेष आभार प्रकट गर्दै अर्पण शुभ साँझको आजको व्यवसायबाट म प्रतीक्षा पनि विधा हुन्छ रात दिन बिन्जो रात दिन तिम्रो छोडे बाँच्दैन आएकै छि जीवन नै गर्न मलाई, एउटा बिन्ती चढाउँछु छो तिमीलाई तिम्रै काखमा मर्न मलाई, पाँच मेगा हट झल ढोका बनाउने मिस्त्री चाहिएको थियो कहाँ भन्ने होला साईराम फर्निचर उद्योगमा मेरो पनि छोरीको विवाहको लागि फर्निच